यसैले आजको कार्यक्रममा हामी माथिल्लो सोलु जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत शशी सागर राजभण्डारीसँग लोडसेडिङ कम गर्न नेपाल सामू भएका विकल्पका बारेमा कुराकानी गर्छौ तर त्योभन्दा अघि लोडसेडिङको प्रभावलाई कम गर्न जनताले अप्नाउने उपायबारे थोरै चर्चा गरौं बुद्धिमान मामा र जिज्ञासु भान्जेबीचको लोडसेडिङ गफ अबको प्रस्तुति मामा मामा अब हामी कहाँनिर इन्भर्टर ल्याउने रे नि आहा क्या मजा इन्भर्टर भन्दा त सौर प्यानल हालेको भाइ राम्रो हुन्थ्यो नि त्यो त हो के मामा तर हाम्रो घरमा धेरै बेरसम्म घामै लाग्दैन अनि त्यो सोलार प्यानल राखेर रा के गर्नु अँध्यारोमा बस्नुभन्दा त इन्भर्टर नै ठिक अब नेपालमा जलाशयुक्त ठुला ठुला आयोजना नबनेसम्म त यस्तै हो भान्जी हेर हिउँद आयो कि लोड छायो नेपाल र भारतको विद्युत व्यापार सम्झौता भयो भने नि केही राज्य हुन्छ नत्र चाहिँ यस्तै हो जलाशय युक्त आयोजना भनेको चाहिँ के हो नि मामा अब जलाशय भनेको चाहिँ ठुलो पोखरी जस्तै हो के नेपालमा बनेका धेरै आयोजनाहरूमा नि भान्जी यो पानी जम्मा गरेर राख्ने ठुला ठुला पोखरीहरू छैनन् के अनि कसरी चलेका छन् त जलविद्युत आयोजना मामा नि कुरा गर्नुहुन्छ लहर अब कसरी चला छन् नि नदीमा बगेर आएको पानीबाट चला छन् नि हिउँदमा नदीमा कम पानी बहन्छ त्यसैले बिजुली कम निस्कन्छ झन यही बेलामा सबैले घरमा हिटर बाल्नुपर्छ न्यानो बनाउनुलाई अब खाना पनि घरिघरि तताइरहनु पर्छ अब दिन पनि छोटो हुन्छ हेर भान्जी त्यसैले बत्ती पनि बढी बाल्नुपर्छ ल अनि बिजुली कम मात्र उत्पादन हुन्छ जाडोमा भनेर अब बत्ती नै नबाल्नु अनि खाना नै नतताउनु त ता। बाल्नुपर्छ नि नबालेर कहाँ हुन्छ खाना पनि तता भनेको नि भान्जी जलाशय युक्त योजना चाहियो भनेर त्यसको लागि नेपाल र भारतको बिचमा विद्युत व्यापार सम्झौता पनि हुनुपर्छ के हो त है मामा वर्षायामा पानी जम्मा गरेर हिउँदमा बिजुली निकाल्ने तर मामा विद्युत व्यापार सम्झौताको बारेमा भने बुझ्न सकिनँ के मैले ल सुन विद्युत व्यापार सम्झौता भनेको नि दुई देशको बिचमा अरू व्यापार सम्झौता भए जस्तै हो यस्तो भएमा विद्युत उत्पादन कम हुँदा अर्को मुलुकबाट ल्याउने अनि बढी हुँदा अर्को मुलुकलाई बेच्ने सम्झौता बिचमा विद्युत विनिमय सम्झौता चाहिँ भएको छ है भान्जी यसले गर्दा पाँच सय मेगावटसम्म मात्र आयात र निर्यात गर्न सकिन्छ तर व्यापार सम्झौता भयो भने नि भान्जी बर्सातमा हुने धेरै विद्युत उत्पादनलाई भारतलाई बेच्न पनि सकिन्छ नि ए अनि जाडोमा भारतबाट किन्ने फेरी हामीले हो नि भान्जी त्यस्तो सम्झौता भयो भने बर्सातको समयमा पनि विद्युत खेर नजाने निश्चित हुन्छ अनि हिउँदको समयमा भारतबाट बिजुली ल्याउने यो त दुवै देशहरूलाई फाइदा हुने सन्धि रहेछ त अहिलेसम्म पनि किन नभएको त अँ हेर भान्जी यसको महत्व बुझेर डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा भारत भ्रमण जानुभएको भा� थियो नि ओ, त्यो बेलामा सम्झौताको प्रस्ताव चाहिँ राखेकै हो नि तर भारतीय पक्षबाट प्राविधिक कारण देखाएर अध्ययन गर्नुपर्छ भनेर अल्टल आल्टल भइरहेको छ कि कहीँ नभएको सम्झौता गर्न खोज्दा त गाह्रै हुन्छ नि होइन अनि के, आल्तल, आल्तल के? मामा, ला, ला, ला, ला, ला। काई नभएको सम्झौता भन्यो नि तिमीले नर्वे फिनल्यान्ड डेनमार्क जस्ता देशहरूको बिचमा यस किसिमको विद्युत व्यापार सम्झौता कति मजाले चलिरहेको छ हेर उनीहरूले एक देशबाट अर्को देशमा मजाले विद्युत आयात निर्यात गरिरहेका छन् अब उनीहरूलाई विद्युतको सङ्कट पनि कहिल्यै पर्दै पर्दैन यस्तो गरेपछि त्यो सबैको ठुल्दै अमेरिका र क्यानाडाको बिचमा पनि यस्ता किसिमको सम्झौता भइरहेको छ भान्जी उनीहरूले गर्न सक्नेसक्ने नि त्यही त भने भान्जी यही त कुरो छ नर्वे फिनल्यान्ड डेनमार्कले ज हाम्रा दक्षिण एसियाका मुल्कहरू छन् जस्तै नेपालै भयो भारत पाकिस्तान बङ्गलादेशले पनि यस्तो सम्झौता गर्यो भने त आसो भए छिटोभन्दा छिटो यो सम्झौता होस् भनेर भान्जी घरदैमा आउने नेताहरूलाई सम्झाएर पठाउनु पर्छ है भान्जी बुद्धिमान मामा र जिज्ञासु भान्जी बीचको छलफलपछि अब हामी लाग्छौं कुराकानीतर्फ अहिले हुन त नेपाल विद्युत प्राधिकरणले भनेको भन्दा अलिक कमै मात्र विद्युत कटौती गरिरहेको छ तर पनि तालिका हेर्ने हो भने हामी कहाँ चार दिन सात घण्टा दुई दिन छ घण्टा र रह बाँकी रहेको एक दिन साढे छ घण्टा लोडसेडिङ हुन्छ फेरि हामीले चेतावनी पनि पाइसक्यौं हिउँदमा योभन्दा बढी लोडसेडिङ हुन्छ भनेर भनेपछि लोडसेडिङ कम गर्ने हामीसँग उपाय नै नभएको हो त अनि उपाय छन् भने किन त्यसलाई अप्नाउन नसकेको त यही विषयमा माथिल्लो सोलु जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत शशी सागर राजभण्डारीसँग आज हामी कुराकानी गर्छौं कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजभण्डारी यसअगाडि एकतीस वर्ष नेपाल विद्युत प्राधिकरणमा काम गरिसक्नु भएको छ कुलेखानी वान कुलेखानी टू मर्स्याङदी तल्लो मोदीखोला जलविद्युत आयोजना त्रिशूरी जलविद्युत आयोजनामा उहाँले सक्रिय भूमिका निभाउनु भएको छ आज लोडसेडिंग अंत्य का उपाय बारे में कुरा शुरू में हमी मग रति को हिस्ब किताब बारे जानकारी मग्यौ जवाब दिख मोलू जल विद्युत कंपनी का प्रमुख कार्य अत शगर राजिडिजार तर मेरो आफ्नो पर्सनल भ्यू चाहिँ कस्तो छ भने ओपिनियन कस्तो छ भने यदि हामी बिजुली प्रशस्त हुने हो भने यो डिमान्ड चाहिँ नि धेरै बढ्न सक्छ कारण किनभनेदेखि नि अहिले धेरैजसो उद्योगहरू बिजुली नभएको कारणले कि त फुल क्षमतामा सञ्चालन भइरहेको छैन होइन भनेदेखि कतिपय उद्योगहरू आउनलाई तयार छन् तर बिजुली छैन अहिले किन निर्माण गर्ने भनेर आइरहेका छैनन् तर यदि बिजुली चाहिँ हामीले प्रशस्त रूपमा चाहिँ नि माघ भन्दा कम मात्रै आपूर्ति भइरहेको छ भन्ने कुरा त हामी साधारण रूपमा पनि बुझ्न सक्छौँ नि होइन तर यसबीचमा निर्माणाधीन परियोजनाहरू पनि त कति धेरै छन् नि यी परियोजनाहरूले कतिको हाम्रो लोड सेडिङ घटाउनमा साथ दिन्छ त लोड सेडिङ घटाउनलाई पक्कै पनि सहयोग त गर्छ विडम्बना के छ भने अहिले हामी कहाँ जलविद्युतमा लगानी गर्नको लागि लगानी मैत्री वातावरण छैन तपाईँहरूले पनि सुन्नुपर्कै हो चन्दा आतङ्गदेखि लिएर विभिन्न समस्याहरू आउँछन् बन्द हडतालहरू हुन्छन् त्यसले गर्दाखेरि डेभलपरहरू अहिले अहिलेको अवस्थामा हाइड्रो पावर डेभलप गर्नलाई त्यति इच्छुक देखिँदैन तैपनि विभिन्न कारणले गर्दाखेरि लगानी गर्नको लागि उहाँहरू जाने बाध्य भएर अगाडि बढ्नु परेको छ जस्तो कि लाइसेन्सको म्याद सिद्धि सिद्ध नलागेको कारणले गर्दाखेरि उहाँहरूले जेनेरेसन लाइसेन्स लिनुपर्ने र कन्स्ट्रक्सनमा जानुपर्ने पिपिए सम्पन्न गर्नुपर्ने आदि इत्यादि कुराहरू छन् तर के छ भने अहिले हाइड्रो पावर डेभलप गर्नको लागि उति साह्रो लगानी मैत्री वातावरण चाहिँ नि देखिएको छैन र त्यसले गर्दाखेरि आयोजनाहरू निर्माणमा गइरहेका छैनन् पक्कै पनि यदि निर्माण सम्पन्न हुने हो भने कुनै पनि आयोजनाले चाहे सानो होस् चाहे होस् यो लोडसेडिङ कम गर्नको लागि त मद्दत गर्छौँ नै तर अर्को फेरि हामीले विचार गर्नुपर्ने कुरा के छ भने हाम्रा खोलाहरूमा ड्राई सिजनमा अथवा जाडो समयमा चाहिँ नि खोलामा पानी निकै कम हुन्छ त्यसले गर्दाखेरि जाडो समयमा अथवा सुक्खा मौसममा हाम्रो आयोजनाहरूको उत्पादन क्षमता निकै नै घट्छ झन्डै एक तिहाई मात्रै रहन्छ त्यसले गर्दाखेरि पनि अहिले हामी कहाँ कस्तो छ भने यो रेनी सिजनमा वर्षाको समयमा सफिसियन्ट पावर जेनेरेसन गर्ने क्षमता भयो भने पनि सुक्खा मौसममा चाहिँ नि हाम्रो लोड सेडिङ तुरन्तै घट्नेवाला छैन त्यसको लागि चाहिँ के गर्नु पऱ्यो भने कि त रिजर्वायर प्रोजेक्टहरू ल्याउनु पऱ्यो होइन भनेदेखि चाहिँ थर्मल प्लान्ट राख्नु पऱ्यो अथवा विदेशबाट चाहिँ नि बिजुली ल्याउनुपर्ने ल्याएर पनि त्यो सम्भावनालाई चाहिँ नि त्यो लोड सेडिङलाई चाहिँ कम गर्ने हामी आम गर्न सक्छौँ अब यसमा जुन यहाँले थर्मल प्लान्टको कुरा गर्नुभयो यो थर्मल प्लान्ट त हामी कहाँ छ नि है तर त्यो पनि राम्रोसँग सञ्चालनमा त आउँदैन नि होइन यसको कारण के छ कि अब यो थर्मल प्लान्ट भनेको एउटा खालि त्यो समस्यालाई न्यूनीकरण गर्ने एउटा माध्यम मात्रै हो यसलाई चाहिँ नि मेजर रूपमा लिन त सकिँदैन खास नेपालमा यो डिजलको व्यवस्था गर्न समस्या भएको र डिजल महँगो पर्ने भएको कारणले गर्दाखेरि थर्मल प्लान्टबाट उत्पादन भएको बिजुली धेरै नै महँगो पर्छ झन्डै तिस रुपियाँ पैँतिस रुपियाँ पर्न आउँछ त्यस कारणले ने यो नेपाली स्ट्यान्डर्डको लागि भन्ने हो नि यो धेरै नै महँगो पर्छ त्यसै कारणले पनि हो कि यो हाम्रो थर्मल प्लान्टहरू जुन अहिले हामी कहाँ नेपालमा छ जम्मा दुईवटा छ एउटा हेटवडामा छ र एउटा चाहिँ नि विराटनगरमा छ तिनीहरू सञ्चालनमा आउन सकिरहेका छैनन् तैपनि अहिले चाहिँ नि नेपाल विद्युत प्राधिकरणले ने मर्मत सम्भाग गरेर यसलाई चाहिँ नि सञ्चालन गर्ने अवस्थामा ल्याउनु ल्याएको छ तर यसको कस्ट जुन प्रडक्सन कस्ट चाहिँ धेरै हाई हुने हुनाले प्राधिकरण त्यसै पनि घाटामा गइरहेको संस्थाले फेरि न कुनै इन्सेन्टिभको व्यवस्था अथवा गरिदिनुपर्छ अनि फेरि अब जुन यहाँले भन्नुभयो नि अर्को विकल्पको रूपमा भनेको रिजर्भ वायर युक्त परियोजनाहरू वा जलाशय भएका परियोजनाहरू हुनुपर्छ भनेर यो चाहिँ अलिक महँगो हुने भएकोले हामी कहाँ नभएको होइन एउटा त के छ भने यो मंगो त पक्कै पनि रिजर्भआर जलाशयको आयोजनाहरू महँगो हुन्छन् र रन अफ रिभरभन्दा तैपनि के छ भने लङ टर्ममा हिसाब गर्ने हो भने एउटा देशको लागि यो यो जुन ऊर्जाको क्राइसिसलाई चाहिँ समाधान गर्ने उपायको रूपमा हेर्ने हो भने यसलाई चाहिँ नि राष्ट्रिय रूपमा हेर्दाखेरि यो त्यति महँगो पर्न आउँदैन तपाईँलाई विचार गर्नुहोस् न अर्बौँ रुपियाँको हामी पेट्रोलियम पदार्थ ल्याउन चाहिँ तयार हुन्छौँ त्यसको उत्पादन उत क्षमता अथवा त्यसको चाहिँ नि रिजल्ट भनेको खालि एक वर्षको लागि मात्रै हुन्छ तर एउटा स्टोरेज प्रोजेक्ट बनाउने हो भनेदेखि बन त त्यसले पचासौँ वर्ष सय वर्षसम्म चाहिँ नि नेपाललाई फाइदा दिन्छ नि त्यस्तै गरेर हाइड्रो पावर प्रोजेक्ट भने महँगो भयो भन्छ यहाँ भन्छ उहाँ भन्छ होइन लगानी गर्नलाई नेपाल सरकारले इन्सेन्टिभ दिन फेसिलिटेट गर्न चाहिँ पछाडि पर्छ पेट्रोलियम पदार्थबाट सब्सिडी त के त्यसको चाहिँ नि फल हामीले खालि एक वर्षको लागि मात्रै पाउन सक्छौँ अथवा तुरुन्तै मात्रै पाउन सक्छौँ तर हाइड्रो पावरमा चाहे त्यो स्टोरेज होस् चाहे चाहिँ नि रनअफ रिभर होस् त्यसमा गरेको लगानी अथवा इन्सुरेन्स फेसिलिटीबाट त नेपाल सरकारले देशले चाहिँ वर्षौँसम्म प्रतिफल पाउँछ नि त्यसबाट सुविधाहरू पाउँछ नि त्यस कारणले जलास आयो आयो आयो आयो आयो आयोजना लङ टर्ममा भन्यो भने लङ रनमा यो चाहिँ सस्तो पनि हुनसक्छ र यो टक हामी हम यो माग अनुसार आपूर्ति नगर सही किपन भेन तई भटिल आरोपी जो मनुन प्रश कर समस्या त परिरहेको पनि छ अब यो माक्स व्यवस्थापन सम्बन्धमा मा स्टडी गरेर अगाडि बढेको चाहिँ अहिलेसम्म पनि देखिँदैन जस्तो आयो त्यस्तै जस्तो व्यवस्था छ त्यस्तै किसिमले त्यो पहिलाको जुन साधारण चिमको तुलनामा अहिले हामीले एलइडी चिमहरू प्रयोग गर्ने हो अनि पछि यसरी नै घरका साधनहरूलाई पनि राम्रो खालको प्रयोग गर्ने हो भने यसले धेरै हदसम्म बिजुली खपतलाई कम गर्छ र यसले हाम्रो लोड सेडिङलाई त एकदमै धेरै कम गर्न सक्छ दैनिक छ घन्टासम्म लोड सेडिङ कम गर्न सक्छ भनेर भनिन्छ तर पनि यसबारेमा न त विद्युत प्राधिकरणले न अरू अरू विज्ञहरूले नै धेरै बोलेको हामी पाउँछौँ अनि यसमा के छ भने पक्कै पनि यो साधारण बल्बभन्दा यो सिएफएल बल्ब र सिएफएल बल्ब चाहिँ इनर्जीको रूपमा हिसाब गर्ने हो भनेदेखि इफिसियन्ट छन् होइन त्यसले गर्दाखेरि यिनीहरूको प्रयोग गर्दाखेरि हाम्रो इनर्जी सेभिङ चाहिने पक्कै पनि हुन्छ तर कुरा कहाँ आउँछ भनेदेखि एलइडी बल्बको कस्ट र साधारण बल्बको कस्ट हिसाब गर्ने हो भने पुरा फरक छ एउटा साधारण बल्ब चाहिँ पच्चिस रुपियाँदेखि तिस रुपियाँ चालिस रुपियाँमा पाइन्छ भने एलइडी बल्बको तपाईँले हिसाब गर्ने पाँच सयदेखि सात सय आठ सय पर्छ हजार रुपियाँ पनि पर्छ भन्दाखेरि सर्वसाधारणले त यो सबै कुराहरूको व्यवस्था गर्न सक्दैन सिएफएल नामकै कुरा गर्ने हो भने पनि दुई सय तिन पर्छ भन्दाखेरि के छ भनेदेखि वान टाइम इन्भेस्टमेन्ट चाहिँ धेरै हाई हुने हुनाले पनि यसमा चाहिँ नि यो प्रयोगकर्ताहरूले ग्राहकहरूले कन्ज्युमरहरूले त्यति चासो देखाएको देखिँदैन अब यसलाई चाहिँ के गर्नु पऱ्यो भने सरकारले अब सक्छ भने सब्सिडी गरेर हुन्छ कि कसरी व्यवस्थापन गरेर हुन्छ यसलाई चाहिँ सस्तो रूपमा व्यवस्थाप गर्न सक्यो भने केही मात्रामा सहयोग पुग्न सक्ला वा एउटा किन्दाखेरि एउटा सित्ैमा दिए तापनि पाँच सय तिरेर भन्दाखेरि उसको त साढे दुई सय रुपियाँ त पऱ्यो पच्चिस तिस आउने बल्ब किन्नु सक्दा उसले साढे दुई बल्ब तिरेर त पक्कै पनि राख्न सक्दैन होला त्यसमा पनि हामी कहाँ कस्तो छ भने झन्डै आठ दस लाख बाह्र लाख यो के अरे अस्सी मात्रै तिर्ने खालको ग्राहकहरू छ होइन त्यसले गर्दाखेरि चालिस पचास मेगावटा सेभिङ हुन सक्छ त्यसो भए अहिलेको समयमा हामीले एकदमै भर पर्न मिल्ने वा भर पर्न सक्ने भनेको यो भारत र नेपाल बिचमा एउटा जुन ट्रान्समिसन लाइन बनाउने भन्ने काम भइरहेको छ नि त्यसैमा हामी बरु भर पर्न सक्छौँ होला यो लोड सेडिङ कम गर्नका लागि अब यसमा यसो लोड सेडिङ कम लागि सरकारले चाहिँ नि दीर्घकालीन म यो अल्पकालीन र मध्यकालीन चाहिँ नि आया कार्ययोजनाहरू ल्याउनु पर्ने हो अब यसमा चाहिँ नि दीर्घकालीन रूपमा त यो स्टोरेज प्रोजेक्टहरू नै बनाउनु पर्ने भयो र हाइड्रो पावर टेक्नि गर्नुपर्ने हुन्छ अब अल्पकालीनको रूपमा भन्ने हो भनेदेखि चाहिँ नि इन्डियाबाट बिजुली सफेटसम्म बढी किनेर ल्याउनु नै सबभन्दा राम्रो उपाय किनभने अहिले हाइड्रो पावर डेभलप गऱ्यो भने पनि अथवा स्टोरेज प्रोजेक्ट डेभलप गऱ्यो भने पनि दस वर्षभन्दा अगाडि त कुनै पनि बन्दैन रनफ्रीहरू पनि चार पाँच वर्ष त लागिहाल्छ त्यस कारणले अल्पकालीन व्यवस्थाको लागि त इन्डियाबाट ल्याउनु नै सबभन्दा उत्तम उपाय हो अब इन्डियाबाट ल्याउनको लागि हामी अहिले क्रस बोर्डर ट्रान्समिसन लाइनहरू छैनन् भएकाहरू पनि कम क्षमताका भएको हुनाले तिनीहरू त अहिले झनै झन् नै भइसके अब यो क्रस बोर्डर ट्रान्समिसन लाइन नभएको कारणले गर्दाखेरि हामीले इन्डियाबाट आफूलाई आवश्यकता परेअनुसारको ल्याउनु पनि सक्दैनौँ र अर्को फेरि के समस्या छ भने हामी इन्डियाबाट ल्याउने कुरा त धेरै गर्छौँ त्यो सम्भव पनि छ तर दिइरहेको पनि छ इन्डियाले तर त्यो एउटा भाइचारा भाइचाराको नाताले चाहिँ इन्डियाले हामीलाई सहयोग दिइरहेको हो खास भन्यो भने इन्डियामै अहिले चाहिँ नि पन्ध्र पन्ध्र हजार यो मेलाबाट आ विद्युत चाहिँ नि सर्टेज छ त्यहाँ पनि भन्दाखेरि इन्डियाले त हामीलाई एउटा कस्तो भने भाइचाराको नाताले मात्रै दिएको हो हामी सधैँ इन्डियाबाट इन्डियामै भर परेर पनि यो बिजुली औलाएर हाम्रो लोड सेडिङ कम गराउँला अथवा लोड सेडिङ हटाउँला भनेर दिवासक्नु पनि देख्नु हुँदैन तर के छ भनेदेखि इन्डियासँग हामीले क्रसबोर्डर ट्रान्समिसन लाइन बनाएको खण्डमा अहिले हामीलाई चाहेको बेलामा सुक्खा मौसममा हामी इन्डियाबाट केही मेगावाट भएर पनि ल्याएर चाहिँ हाम्रो लोड सेडिङलाई न्यूनीकरण गर्न सक्छौँ भने हाम्रो बर्सातको बेलामा र पछि गएर हामी यहाँ धेरै आयोजनाहरू बनिसकेपछि जुन हामीलाई आवश्यकताभन्दा बढी भएको बिजुली छ त्यो इन्डियालाई चाहिँ हामी बेच्न सक्छौँ किनभने इन्डिया भनेको हाम्रो लागि ठुलो यो बिजुलीको मार्केट हो बजार हो इन्डियामा चाहिँ हरेक वर्ष हजारौँ मेगावाट चाहिँ नि सर्टेज हुँदै गइरहेको छ भन्दाखेरि ऊ चाहिँ ठुलो एउटा बजार भएको हुनाले त्यो हाम्रो लागि चाहिँ धेरै यो व्यापारिक दृष्टिकोणले राम्रो बजार भएको हुनाले यसतिर नेपाल सरकारले ध्यान दिनुपर्छ त्यस कारणले चाहिँ क्रस बोर्डर ट्रान्समिसन लाइन त बनाउनु पर्छ नै यसमा नेपाल सरकारले भारत सरकारसँग छलफल गरेर डिप्लोमेटिक तरिकाले चाहिँ नि प्रब्लमहरू सर्ट आउट गर्दै त्यसमा चाहिँ नि अगाडि बढ्नुपर्छ र त्योभन्दा पनि जरुरी कुरा के छ भने नेपाल र भारतको बिचमा विद्युत आदान प्रदानको सम्झौता भए तापनि विद्युत व्यापारको कुनै पनि अहिलेसम्म सम्झौता भएको छैन त्यो कारणले गर्दाखेरि यो विद्युत व्यापारको नेपाल र भारतको बिचमा स्मुथली विद्युत व्यापार गर्नको लागि अहिले सिचुएसनहरू चाहिँ नि सृजना भइसकेको नभएको हुनाले अहिले भविष्यमा के हुन्छ भनेर भन्नलाई गाह्रो छ त्यसकारणले नेपाल सरकारले डिप्लोमेटिक तरिकाले भारत सरकारसँग छलफल गरेर क्रसबोर्डर ट्रान्समिसन लाइनको विकासको साथसाथै विद्युत व्यापारको पनि सजिलो व्यवस्था मिलाउन चाहिँ अति नै जरुरी भएको चाहिँ मैले देखेँ भर्खर हामीले माथिल्लो सोलु जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर राजभण्डारीसँग लोड सेडिङ कम गर्न नेपाल सामु भएका विकल्पका बारेमा कुराकानी गर्यौं यो सँगै आजलाई हामी कार्यक्रम अगी बढौँको अन्त्यमा आएका छौँ समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौँको अर्को अङ्क लिएर हामी फेरि आउनेछौँ बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लुडब्लुडब्ल्यु डट फेसबुक डट कम फोवर्ड स्ल्यास क्यापिटल एजिआई क्यापिटल बिएडिएचएनमा सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ